सेवा हार्ट जोनी तथा दशारोग सेवा स्पाइनल तथा ट्रामा सर्जरी सेवा नाक कान घाटी र हेड नेक सर्जरी सेवा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 रतनगर अस्पताल प्री रतनगर दुई मेन रोड टाणी चौक चितोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस इस अर्पण बुलेटिन को साथ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 लंडन नेपाली दूतावास भवन नबिचन सर्वोच्च अदालत को अंतरिम आदेश भ्रष्टाचार के आरोप में धनुषा का तत्कालीन स्थानीय विकास अधिकारी महतो सहित सतासी जनावेष अदालत में मुद्दा दायर सुन भाव घटेर झंडे दुई वर्षी अवस्था आज एक तैत्तीस सट्य सरकार द्वारा विशेष शैक्षिक अभियान शुरू निकौलीचोरमा भएको स्कको दोस्रो जियाम्बोरी सकियो देश विकासका लागि युवाहरू लाग्नुपर्नेमा मुख्य सचिव पौडेलको जोड राष्ट्र हितमा काम गर्नका लागि दश लाख युवा स्वयंसेवकहरूलाई परिचालन गर्ने भनाई भेनाको <गण> नयाँ राष्ट्रपतिमा निकोलस मधुरो निर्वाचित सोमालियामा भएको श्रृंखलाबद्ध बम विस्फोटमा बीसजनाको मृत्यु र एसियाली सिनियर जुडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाड़ी थाइल्याण्ड प्रस्थान आइपिएल क्रिकेटमा आज चेन्नई र पुणे वारियर्स भिड्ने सर्वोच्च अदालतले लण्डन स्थित नेपाली दूतावास भवन नबेच्न अन्तरिम आदेश दिएको छ भूतपूर्व सैनिक संघ येसोले दायर गरेको हिटमा सुनवाई गर्दै कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको एकल इजलासले अर्को सुनवाई नहुँदासम्म दूतावास भवन नबेच्न आदेश दिएको हो साथै सरकारसँग लिखित जवाफ माग्दै दुवै पक्षलाई छलफल बेलायतको लण्डन स्थित बार ए क्याङसिङट प्यालेसमा रहेको दूतावास भवन संरक्षण गर्न नसकेको भन्दै सरकारले बेच्ने तयारी गरिरहेको छ पानी पर्दा चुइने भएकाले मर्मत खर्च धान्न नसकेको भन्दै सरकारले दूतावास भवन बेच्न लागेको थियो गेशोले ने भने नेपालको ऐतिहासिक सम्पत्ति संरक्षण गर्न माग गर्दै आएको छ धनसा जिल्ला समितिको 25 पच्चीसवटा आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुर्पयोग अनुसन्धान आयोगले तात्कालीन स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतो सहित 87 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ एक करोड़ तेह लाख अन्ठानब्बे हजार तीन सय सरकारी रकम हिनामिना गरेको दावीसहित अख्तियारले शुक्रबार मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चौंगले जानकारी दिनुभयो लेखा अधि मदन मोहनलाल क्रण लेखापाल जीवननाथ चौधरी जिल्ला प्राविधिक कार्यालय धनुषाका निमित्त प्रमुख इन्जिनियर विनोद कुमार ठाकुर तथा जीविसका कर्मचारीहरू देवेन्द्र अधिकारी ज्ञानेन्द्र कुमार देव विन्देश्वर बैनरथ सहित सोह्रजना मुद्दा मन्त्री स्तरीय निरीक्षणका क्रममा धनुषा जीविषले आर्थिक वर्ष दुई हजार अडसठी अनसत्तरीमा संचालित सड़क निर्माण मरमत लगायतका योजनाहरूमा निकासा रकम कर्मचारीको मेलमतमा भ्रष्टाचार भएको उजूरीका आधारमा छानबिन गर्दा ती आयोजनामा भ्रष्टाचार भएको पाइएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ सरकारलाई सहयोग गर्न बनेको उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व अब नेपाली कंग्रेसले गर्ने भएको छ आलो प्रणालीमा नेतृत्व गर्ने सहमति गरेका दलहरूले समितिको नेतृत्व कंग्रेस सभापति सुशील कोइराले गर्न पाएका हुन् अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा रहेको सरकारलाई सहयोग गर्न बनेको समितिको नेतृत्व एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको थियो पालैपालो नेतृत्व गर्ने सहमति अनुसार अबको नेतृत्व कंग्रेसले गर्नु लागेको कर्मसन नेकपा एमाले र मधेसी मोर्चाले उच्च स्तरीय समितिको नेतृत्व गर्नेछन् समितिका अध्यक्ष प्रचण्ड सात भर्मणक भ्रमणका लागि अहिले चीनमा रहनुभएकाले तत्काल समितिको बैठक बस्ने सम्भावना भने नरहेको नेताहरूले बताएका छन् उच्च समितिले सरकारका का काम कारवाहीलाई सहज बनाउन सल्लाह दिनुका साथै संवैधानिक जटिलता अन्त्य गर्ने र चुनावी वातावरण बनाउन पहल गरिरहेको छ सरकार रहेका नेकपा माओवादी दललाई पनि समितिमा समेट्ने भन्ने विषयमा पनि नेताहरू बीच अनौपचारिक रूपमा छलफल जारी रहेको छ <स्वारी> नेकपा माओवादीको केन्द्रीय सदस्य संख्या एक सय एकाउन्न सदस्य हुने भएको छ जारी केन्द्रीय समितिको बैठकमा एकाउन जना पुनर र जना वैकल्पिक राखेर एक सय एक एकाउन्न सदस्य केन्द्रीय समिति सदस्य बनाउने तयारी भएको हो केन्द्रीय सदस्य सन्तोष बुढा मगरले यसबारे बैठकमा एकमत रहेको बताउनु भयो नाम टुङ्गो लगाउने जिम्मा महासचिव रामबहादुर बादल तथा सचिव देव गुरूङ नेत्र विक्रमचन्द विप्लवलाई दिइएको छ तीनजनाले नाम टुङ्गो लगाएर केन्द्रीय समिति बैठकमा पेश गरेर निर्णय गर्ने केन्द्रीय सदस्य बुढा मगरले जानकारी दिनुभयो झंडे साढ़े दुई स नाम सिारिशा मगर को नेपाली कंग्रेस का महामंत्री कृष्ण प्रसाद सीटोला अब को चार महीना भी सब भातृ संस्थाको अधिन सम्पन्न गर्न त्रिचन्द्र कलेज नै विसंगले गरेको कार्यक्रममा तत्काल संगठनको अधिवेशन सकाएर संविधानसभा निर्वाचनमा जुट्न आग्रह गर्नुभयो सोभि निर्वाचन नजिकिँदै गर्दा पनि विध्यार्थी सक्रियता नबढ़ेकोमा उहाँले गुनासो गर्नुभयो उहाँले संविधानसभाको निर्वाचनबाट ठूलो दल बन्न पनि सोबिओ चुनावमा आफ्नो जित सुनिश्चित गर्नुपर्ने बताउनुभयो विद्यार्थीहरूले संविधानसभाको निर्वाचनमा ठूलो पार्टी हुन पनि विद्या भूमिका आवश्यक होने बताया थी नेपाली बजारमा सुनको भाव घटेर झण्डै दुई वर्ष अघिको अवस्थामा पुगेको छ नेपाल सुनचान्दी व्यवसाय महासंघले तोकिएको भाव अनुसार हार आज नेपाली बजारमा सुन प्रतिला बान्न हजार पाँच झरेको छ यसअघि दुई साल मौदोमा सुनको भाव यही हाराहारीमा थियो आज नेपाली बजारमा सुनको मूल्य तोलामा तेत्तीस रूपियाँ घटेको छ गत शुक्रबार प्रतितोला पचपन्न हजार आठ कारोबार भएको छापावाला सुन आज बाहन हजार कारोबार भएको छ यो भन्दा अगाडी यति धेरै मात्रामा सुनको मूल्य घटेको थिएन अन्तर्राष्ट्रिय बजार सुनको मूल्यमा आएको भारी गिरावटले नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचान्दी व्यवसाय महासंघले जनाएको छ आज बजारमा तेजावी सुन्तोलाको बाहन हजार दुई कारोबार भएको छ दुई साल भदो महिनाको अन्तिमतिर एकसठी हजार आठ पुगे पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार आज बान हजार कारोबार भएको हो बैशाख महीना को शुरुआत संगत सुरू बजार सुन को अभाव भून को मूल्य में आयोग व्यापक गिरावट ने विवाह को तैयारी कर बजार में चांदी को भावनी घटे चांदी सा, सत्तरी रुपया घटे प्रति तोला नौ सौ पैंतीस रुपया में कारबार भैर महासंघ ने जानकारी परिवेशित उनको टिकली सहरमा भएको नेपाल स्वाटको दोस्रो राष्ट्रियको सरकारका मुख्य सचिव लिलामणी पौडेलले समापन गर्नु भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका मुख्य पौडेलले देश विकासका लागि बहर लाग्नु पर्ने बताउनु देशका लागि दक्ष र सृजनशील युवाको खाँचो भएकाले श्रमको विश्वास र सम्मान गर्न सक्ने युवा तयारी गर्नु आवश्यक रहेको बताउनु उहाँले युवाहरूको सृजनशीलता र शिव क्षमतालाई कदर गर्दै राष्ट्रिय ितको पक्षमा लगाउनु पर्ने बताउनु भयो नेपाल सरकारले युवाहरूको परिचालनद्वारा युवाहरूको क्षमता विकास र समग्र राष्ट्रिय हितमा काम गर्नको लागि दस लाख युवा स्वयं परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भएको सचिव पौडेलले बताउनु पौडेलले अघिल्लो सरकारले अगाडि सारेको कार्यक्रमलाई वर्तमान सरकारले पनि अगाडि बढाउन लागेको जानकारी दिनुभयो मुलुकको विकासका लागि विदेशीको मौख ताक्ने प्रविधि त्याग्न सक्नु जोड दिँदै उहाँले अबको नयाँ पुस्ता मुलुकको भविष्य आशावादी रहेको नेपाली स्काउटका प्रमुख आयुक्त भण्डारले ज्याम्बुमा गरेका कामहरू समेटेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नेपाल स्काउट चितवनका जिल्ला तीर्थराज नेदुर गुरुङ लगायतले बोल्नु भएको थियो चैत्र अठाइस गति शुरू स्टोरों राष्ट्रीय ज्याम्बोरी में आठ विदेशी समूह उठी जिला कुल हजार छ सौ अड़सठी जना स्काउट विद्यार्थी सहभागिता रहें छब्बीस वर्ष पी चित टिकोली में दोसरो राष्ट्रीय ज्यामबोरी सरकारले आजदेखि विशेष शैक्षिक अभियान शुरू गरेको छन् दुई लाखभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेकाले तराईका रह आठ जिल्लालाई प्राथमिकतामा राखेर अभियान शुरू गरेको जिल्ला शिक्षा विभागका निर्देशक गटनारायण पाण्डेले जानकारी दिनुभयो विद्यालय नजाने बाल बालिकाको संख्या धेरै रहेका सिराहासरलाई बाह्र रोतड महतरी धनुषा कपिल वस्तु रूपन्देमा विशेष भर्ना अभियान सञ्चालन गर्न ती बाहेक औषध भर्ना दर सतासी प्रतिशत रहेका अरू सत्ताइस जिल्लामा पनि बाल बालिकालाई विद्यालयसम्म ल्याउन विशेष अभियान चलाइनेछ विगतका वर्षहरूमा सञ्चालन गरेको भर्ना अभियानलाई यो वर्षदेखि केही परिमार्जन गरिएको निर्देशक पाण्डेले बताउनु बाल बालिकाहरूलाई विद्यालय भर्नासँगै वर्षभरि टिकाइ राख्न समस्या देखिकाले यो वर्ष तथा टिकाउ अभियान पनि छन् बनाउने गरी देशैभरि अभियान सुरु गरेको पाण्डेले बताउनु भयो त्यस्तै अहिले देशभरिका सरकारी विद्यालयहरूको औषध सिकाइ उपलब्धि चालिस प्रतिशत मात्र छ त्यस बाहेक पछिल्लो जनगणना अनुसार सबै गाविस र नगरपालिकाका सबै ओडामा कति बाल स्कूल बाहर तथ्यांक ली सब जिला शिक्षा कार्य मफत विशेष अभियान चला पांडे बाह्रको बरियारपुरमा आज बिहान आग लागि हुँदा सातवटा फर्निचर उद्योग जलेर नष्ट भएका छन् आग कारण करिब एक करोड रुपियाँ मूल्य बराबरको धनमालको क्षति भएको छ बरियारपुर गाविस नम्बर पाँचमा आग लागि हुँदा सातवटा फर्निचर उद्योग ती उद्योग रहेका घर तयारी र तयारी फर्निचर जलेर नष्ट भएको प्रहरले जनाएको छ आगलागीमा परि स्थानीय हरिराम मण्डल रामेश्वर शर्मा प्रमोद शर्मा सोनालाल ठाकुर मुकेश कुशुवा श्याम शर्मा र रामबाबु शर्माको फर्निचर उद्योग जलेर नष्ट आगलागी बाटा करिब एक करोड मूल्य बराबरको क्षति भएको उद्योग वाणिज्य संघ बरियारपुर शाखाका अध्यक्ष विजय सुनाकारले बताउनु भयो बेरगंजबाट गएको वारण यन्त्र स्थानीय बासिन्दा र सुरक्षा कर्मीको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छु मोर्चा ले जिल्ला प्रशासन कार्यालय धनुषामा हतियार बुझाएको छ नेपाल सरकारले अवैधार गरेको आह्वानलाई मनन गर्दै समूहका वाता टोलीले कटुवा बन्दुक र केही डिटोनेटर जिल्ला प्रशासन कार्यालयमा बुझाएका हुन् जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकारी श्रवण शाहद्वारा प्राप्त जानकारी अनुसार त्यही सामग्री प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायलाई बुझाइएको त्यो अवसरमा प्रहरी प्रेक्षक वसन्त पन्तको समेत उपस्थित रहेको थियो धनुषा जिल्लामा अहिलेसम्म अरू कसैले हतियार बुझाएको छैन बागलुङको रातमाटामा बिहान पिकअप जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ बागलुङ बजारबाट रातमाटातर्फ जाँदै गरेको पिक अप जीप बागलुङ नगरपालिका चार रातमाटाको धबी उच्चमावि नजिकको गम्तीमा दुर्घटना हुँदा चालक स्थानीय सत्तालिस वर्षीय अमर बहादुर केसीको ज्यान गएको प्रहरीले जनाएको छ सड़कदेखि बिस मिटर तल खसेको जीपले चियापेर केसीको घटनास्थलमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक ऋषि तिमल सिन्हाले त्यस्तै पृथ्वी अंतर्गत धादिंग बेनीघाट गावि आठ मलिङ्गामा आज बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमा मृत्यु भएको छ मलेखुबाट बेनीघाट तर्फ जाँदै गरेको बा चौबिस नम्बरको मोटरसाइकल बिग्रिएर रोकिराखेको नाचार नौ नम्बरको ट्रकमा ठोकेर दुर्घटना हुँदा मोटरसाइकल चालक बेनी घाटेका वर्षीय कृष्ण राजनराईको मृत्यु भएको हो कारको ठक्करले धनुषामा आज बालकको मृत्यु भएको छ राजमार्ग सडक खण्डको नक्टाझिज आर बाट श्रीपुरमा कारको टक्करबाट स्थानीय धनिकलाल महतोका 12 वर्ष छोरा दीपेंद्र महतो घटनास्थलमा मृत भएको हो परबाट पश्चिम तर्फ आउँदै गरेको को एकजन 528 नम्बरको कारले महतोलाई टक्कर दिए कि लाकापुरै कारले ढल्केवरले जनाएको छ अबकै छोटो खबरहरु सरलाईको फुल जोरमा ना 3 ख आठ शून्य आठ नम्बरको बसमा गैराती लुटपाट भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत फुलजोर जंगलमा पेस्तोल र खुकुरी देखाउँदै यात्रुहरूसँग लुटेरहरूले सुनसाँदी मोबाइल सेट नगद लुटपाट गरेको फुलजोर प्रहरी चौकीले सुनाएको छ सर्लाइमै गैराती ट्याक्टर दुर्घटनामा चालक नेत्रगञ्ज गाविस छका महेश राईको घटनास्थलमा मृत्यु भएको छ अनि दुईजना घाइते भएका छन् यता बाह्रको कलैया चारमा रहेको सिद्धेश्वर मन्दिर परिसरमा रहेको ऐतिहासिक सिद्धेश्वरी पोखरी संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ र शङ्खुवा मुकाम खाँदबारीमा आज बिहान भीषण आगलागी भएको छ आगलागीबाट पाँचवटा घर पूर्ण रूपमा जलेर नसुँदा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ अब पालो अर्पणजना आवाजको अर्पणजना हिजो हामीले सोधेका थियौँ यहाँ वर्ष दुई हजार सत्तरीस सालले मुलुकमा के परिवर्तन ल्याउनु पर्छ जस्तो लाग्छ ए राजनैतिक परिवर्तन बी आर्थिक क्रान्ति पुरा हुनुपर्छ र सी जे छ ठिकै छ तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो ए राजनैतिक परिवर्तन भन्नेमा छत्तिस बी आर्थिक क्रान्ति पूरा हुनुपर्छ भन्नेमा त्रिपन्न र सी जे छ ठिकै छ भन्नेमा एघार मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ दिन प्रतिदिन आग घटना बढिरहनुलाई तपाईँ कसरी लिनुहुन्छ ए स्वयं व्यक्तिको लापरवाही भी सरकारको कमजोरी र सी भइपरि आउने घटना हो अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक चौवालीस पचपन व पैंतालीस पचपन में पठान सकू अर्पण जन आवाज को मत परिणाम हर एक साझ पांच बजे बुलेटिन प्रस्तुत करने हालु ट्राफिक खबरको यति बेला नारायणगढोग सडक खण्ड खुल्ला छन् नानगढ मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमोली पोखराम नारायणगढी बुटो सडक खण्ड पनि विदेशका समाचारहरू भेनेजराको नयाँ राष्ट्रपतिमा सोसलिस्ट नेता निकोलस मधुरो निर्वाचित हुनुभएको छ हेगो चावेसका उत्तराधिकारीका रूपमा लिएका मधुरोले आइतबार भएको मतदानमा पचास प्रतिशत मत प्राप्त गर्नुभएको छ राष्ट्रपतिका प्रत्याशी विपक्षी नेता इन्द्रिक क्याप्रिसले उना प्रतिशत मत प्राप्त गर्नुभएको छ निर्वाचन आयोगी नतिजा अपरिवर्तनीय भएको जनाएको छ जितपछि आयोजित रयालीलाई सम्बोधन गर्दै राष्ट्रपति मधुरोले आफ्नो कानूनी र संवैधानिक रता राष्ट्रपति मध्र उत्तर दायी भएर काम गर्ने बताउनु भएको छ उहाँले अब आगामी छ वर्षका लागि कार्यकाल सम्हाल्नुहुनेछ तर पराजित उम्मेद्वार क्याप्रिल्सले भने परिणाम अस्वीकार गर्नुभएको छ निर्वाचनका क्रममा भएका थुप्रै घटनाको छानबिन गर्नुपर्ने उहाँको माग छ मतदानमा करिब असी प्रतिशत मतदाता सहभागी भएको समेत आयोगले जनाएको छ क्याप्रिल्स अघि गत वर्षको अक्टोबरमा भएको निर्वाचनमा पनि झिनो मतले पराजित हुनुभएको थियो अफ्रिकी देश सोमालियाको राजधानी मोगादिसुमा सो भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा कम्तीमा बिसजनाको मृत्यु भएको छ आक्रमणकारले सहरको एक मुख्य अदालतमा गराएको बम विस्फोटमा सोह्रजनाको मृत्यु भएको हो अदालतमा पछि गोली चलाएको लगतै भवनमा बम विस्फोट गराएको अधिकारीहरूले बताएका छन् त्यस लगतै सो अदालत नजिकैको सड़कमा कार बम विस्फोट हुँदा चारजनाले ज्यान गुमाएका छन् इस्लामिक चरमपन्थी संगठन अलसबाबले सो घटना घटाएको बताइएको छ विगत दुई वर्षदेखि मोगा दिशुमा विभिन्न आक्रमणका घटनामा दोषी अलसभाबको सम्लनता रहेको छ अब खेल समाचार एसियाली सिनियर जुडो प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी आज थाइल्यान्ड प्रस्थान गरेका छन् राजधानी बैङ्ककमा आगामी छ गतिदेखि हुने प्रतियोगितामा भाग लिन चार सदस्यीय टोली आज त्यसतर्फ गएको हो प्रतियोगितामा नेपालको जुडो खेलाडी सुरज महर्जन र लीला अधिकारी सहभागी हुनेछन् काठमाडौँका महर्जनले साठी केजी तौलमा र आर्मीकी अधिकारीले महिलातर्फ अडचालिस केजी तौलसम्ममा प्रतिस्पर्धा गर्नेछन् प्रतियोगिताको टोली व्यवस्थापक राजन कर्मचारी र प्रशिक्षक गंगाबहादुर डंगुल बैंक जानक इंडियन प्रीमियर लीग क्रिकेट आईपीएल में आज एकमात्र खेल हो बेलका सभा आठ बजे होने खेल में चेन्नई सुपर किंग्स और पुणे वारियर्स बीच प्रतिस्पर्धा होने प्रतियोगिता में तीन खेल मध्य दुईमा जित्र एकमा हार बेहूर्द चार अंक सहित चेन्नई अंक तारिका को पांचों स्थान में एक खेल बड़ी खेले पुणे एक अंक एकमा जित र तीनमा सहित दुई अंकका साथ अन्तिमबाट दोस्रोमा छ यसअघि गैराती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई छ विकेटले पराजित गरेको थियो लन्डन स्थित नेपाली दूतावास भवन नबिच्न सर्वोच्च अदालतको अन्तरिम आदेश भ्रष्टाचारको आरोपमा धनुषाका तात्कालीन स्थानीय विकास अधिकारी महतोसहित सतासीजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर सुनको भाव घटेर झण्डै दुई वर्ष अघिको अवस्थामा आज एकै दिन तेत्तिस सय घट्यो सरकारद्वारा विशेष शैक्षिक अभियान सुरु टेकौली सहरमा भएको स्करको दोस्रो राष्ट्रिय ज्याम्बोरी सकियो देश विकासका लागि भार लाग्नुपर्नेमा मुख्य सचिव पौडेलको जोड राष्ट्र हितमा काम गर्नका लागि दस लाख युवा स्वयंसेवकलाई परिचालन गर्ने तयारी बयनाजुलाको राष्ट्रपतिमा निकोलस मदुरो निर्वाचित सोमालियामा भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा बिसजनाको मृत्यु नेपाली खेलाडी थाइल्याण्ड प्रस्थान आइपिएल क्रिकेटमा आज चेन्नई र पुणे भेट्दैन इस अर्पण बुलेटिन को साथ साथमाटन स्टार बैंक्यूट